Hello, आजो, नमस्कार हजुर नयाँ गाउँ प्रहरी चौकी प्रमुख श्रेष्ठ राति करिब आठ बजेकोमा फेला पर्यो नयाँ आठका होइन के पाउनु भयोदेखि साइडमा बाँोमा त्यो पल्टिराखेको अवस्थामा थियो त्यो ठाउँ भिरालो थियो या समय छ पाटो जस्तो खरियान पाटो छ भनेपछि कतै माथिबाट लडेको जस्तो देखिँदैन त्यस्तो छैन गएर त्यस्तो लाग्छ नि झरे जस्तो देखिँदैन घटनास्थलमा तपाईँ जानु भएको या अरू कोही मेरो यहाँ चौकीबाट हल्दर केशवहादुर घरती मगर जाने कमानमा टोरी फर्किहाल्छु ल केश घर मगरज्यूलाई पाउँ त ए हस् ल मजुर नमस्कार हजुर नमस्कार तपाईँ जानुभएको थियो होइन हजुर हजुर सबको अवस्था कस्तो थियो बारेमा त अब यो औलाहरू आँखाहरू केही पनि थिएन सबै चाहिँ सरिसकेको अवस्था थियो त्यो चिन्ने अवस्थामा चाहिँ थिएन अनि त्यसपछि शरीरहरू अब पुरै हातहरूको झेउ औँलाहरू सब सुकिसकेको सुकिसकेर पुरै कालो भइसकेको थियो अनि यो खुट्टाको यो तिरौलातिरको मासुहरू सबै यो पैदल लाग्छ अनि त्यति नजिक भएपछि त्यत्रो दिनसम्म गनाउनु पर्ने काग गिद्धहरू उडेको हुनुपर्छ कराएको हुनुपर्छ होइन घर परिवारलाई थाहा हुनु पर्थ्यो घरदेखि त्यति नदी वर्सको घर चाहिँ अलिकति डाँडादेखि उतापट्टि पर्दो रहेछ त्यो सब भएको घास चाहिँ डाँडादेखि ओरिवाल पर्ने भएको र त्यहाँ घर चाहिँ त्यति नदी चाहिँ नभएको डाँडा वरिले डाँडा परि जस्तो पर्छ पर्छ है त्यही ठाउँ चाहिँ घाँसपात गर्ने मान्छेहरू ठाउँ होइन त्यसो घाँसपात गर्नु भने खास मेन बाटो चाहिँ होइन त्यो अब सामान्य ऊ खरबारी जस्तो ठाउँ हो त्यो अब परा चाहिँ गर्न मे खासै मेन बाटो चाहियो होइन तर खराब चाहिँ खालको यो आर्थिक अवस्था कस्तो रहेछ अब आर्थिक अवस्था अलिक कमजोरी रहेछ अब कमजोरी भएको कारणले उसको छोरा चाहिँ अलिक चौध पन्ध्र वर्षको यस्तो कतिको छ अरे इन्डियातिर छ लडेर मर्ने ठाउँ त होइन हजुर लड्ने जस्तो ठाउँ छैन त्यो बाधा बाटा नै थियो र अब त्यहाँ अब त्यसो चाहिँ अब हत्याको आशंका हत्या नै गरेको भनेर अब कसरी भन्न सकिन्छ अनि लडेर मरेको पनि भन्न सकिने अवस्था छैन त्यस्तो गर्नेक राजकुमार लम्साल हेलो आस डी नमस्कार नमस्कार नया गाँव आठ मानबादुर हिजो रात सब फेला परेया पर्याबंध में आशंका हो या पा प्रारंभिक अनुसंधान हामीले जानकारी प्राप्त गरे अनुसार हिजो करिबमा हिजो तेह्री लास्ट देखेर खबर गरे हजुर प्रहरी गएर त्यहाँ हेरेपछि स्थानीयहरूले चिने अनुसार मानबहादुर नेपाली वर्ष बयालिसको मानबहादुर नेपाली भनेर छन् हजुर उनको घर चाहिँ नयाँ गाउँ आठ जिमिर खर्ग भन्ने ठाउँमा रहेछ यिनी चाहिँ बैशाखको दुई गते घरबाट निस्केको रहेछ अनि खोज्ने क्रममा हिजो लास भेटिएको रहेछ यिनको दाईले भनेको ब्याकग्राउन्डको बारेमा बुझ्दाखेरि हामीले के पायौँ भने यिनको ब्याकग्राउन्ड पहिलाको ब्याकग्राउन्ड एकदमै रक्सी खाँदो रहेछ जतिखेर पनि एकदमै बढी ओभर गर्ने र कहिलेकै चार पाँच दिनसम्म घरबाट हराउने अनि फेरि अनि घर परिवारसँग खासै किसिमको मतलब नराख्ने खाले बाँझो बारीमा रहेछ होइन त्यत्रो दिनसम्म त त्यहाँ स्थानीय थाप नि पाउनु पर्ने त्यो गनाउनु पर्ने अथवा काग गिद्धहरूले पनि उडेर आएको अलिक शङ्का हुनुपर्ने अनुसन्धान गर्नुहुन्छ तपाईँहरूले हमक ले जानकारी प्रेम जी थैंक यू धन्यवाद हस्